आफ्नो नाम र ठेगाना सहित आफ्नो कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच शून्य शून्यमा पठाउनुहोस् सबैभन्दा पहिले नागरिकको सूचनाको अधिकारको कुरा गरौं नेपालको अन्तरिम संविधानले भनेको छ सार्वजनिक निकायबाट सूचना पाउनु हरेक नागरिकको मौलिक हक हो सूचनाको हक सम्बन्धी ऐन 2064 हजार यसलाई प्रत्याभूत गराउने कानून हो यो कानून कार्यान्वयनका लागि संवैधानिक संस्था राष्ट्रिय सूचना आयोग गठन भयो नागरिकको जीवनसँग प्रत्यक्ष अप्रत्यक्ष जोड़िएको सूचनाको हक सम्बन्धी ऐन लागू भए यता सूचना सार्वजनिक गर्ने र मागने चलन बढ़ेको छ एउटा उदाहरण सुना काठमाडौँका पुराना शिक्षक हुनुहुन्छ स्कूलको हर हिसाब बारे सूचना माग्दा स्कूल प्रशासनले उहाँलाई जागिरबाटै निलम्बन गर्यो सूचनाको हकको ऐन प्रयोग गरेर उहाँले सूचना त पाउनुभयो नै फेरि जागिरमा पदस्थापन पनि हुनुभयो पुरान स्कुलको सचिवको आधारले मैले चाहिँ सूचना माग गरेका थिएँ स्कुलको अडिट रिपोर्टदेखि लिएर लगायत अरू कुराहरू सबै माग गरेका थिएँ अनि त्यसको आधारमा चाहिँ म्यानेजमेन्टसित सहयोग नगरेको भन्ने न्यु बनाएर तत्कालीन प्रिन्सिपलले चाहिँ मलाई चाहिँ मेरो एउटा पोस्ट थियो विभागीय प्रमुखको त्यो पोस्टबाट मलाई बर्खास्त गर्नुभयो मेरो समय अवधि रहँदा रहँदै कहिलेको कुरा हो यो उन्सत्तरी साल असारतिरको कुरा हो यो त्यसपछि चाहिँ म विभागीय प्रमुखबाट निस्केँ र मैले आयोगमा पुनरावेदनै गरेँ सूचना आयोगमा सूचना आयोगमा अनि त्यसपछिबाट सूचना आयोगले पटक पटक उहाँलाई र हामीलाई पनि वार्ता भयो र उहाँको जवाब चाहिँ चित्त बुझ्दो नदेखेको आयोगले मलाई गएको दसैँ अगाडि फेरि पुनस्थापना गर्नु भनेर आयोगको निर्णय आयो अनि त्यसपछि मैले फेरि विभागीय प्रमुखको जिम्मेवारी सम्हालेँ मैले अनि यहाँले माग्नु भएको सूचना चाहिँ पाउनुभयो सूचना चाहिँ पाएँ र कतिपय पाएँ कतिपय चाहिँ अलिकति तोडमोड गरेर पनि दिइएको थियो सूचना चाहिँ हामीले पायौँ त्यो सूचनाले नै पटक पटक ताकेता गरिसकेपछि सूचना चाहिँ हामीले आयोग मार्फतै पायौँ आफै कार्यरत संस्थामा पनि त्यसरी सूचना माग्न नै चाहिँ किन त्यसरी त्यो माग्नुपर्ने जस्तो ठानेर माग्नुभएको थियो अब यो बुढाकण्ठ स्कुल चाहिँ हजुरको चाहिँ राष्ट्रिय स्कुल हो यसको मूल गुठियार चाहिँ शिक्षा मन्त्रालय हो र यसको सूचना चाहिँ त्यति सार्वजनिक नहुने र भित्रको शिक्षक हुँदा हुँदै पनि भित्र कुराहरू धेरै थाहा नभएको हुनाले हामीले सूचना माग गरेका थियौँ अनि त्यो माग पछाडि अब यहाँको त्यत्रो केस पनि भयो अब त्यस पछाडिदेखि चाहिँ स्कुलले चाहिँ सूचना अब सार्वजनिक गर्न थाल्यो जुन ऐन अनुसार गर्नुपर्छ तिन तिन महिनामा त्यसरी अब त्यस्तो छैन अझै पनि त्यो प्र्याक्टिस चाहिँ छैन अब अहिले चाहिँ नयाँ प्रिन्सिपल आउनुभएको छ उहाँको अब तिन महिनामा पनि पुगेको छैन अब हामी हेर्दैछौँ त्यो चाहिँ गर्नुपर्ने हो तर चाहिँ त्यो चाहिँ अझसम्म भएको चाहिँ छैन यहाँले कस्तो अनुभव गर्नुभयो यो सूचनाको हकको ऐन पा आइसके अनि अब यहाँको यति केस भइसके कस्तो अनुभव गर्नुभयो नेपालमा गा विभिन्न किसिमका ऐन नियमहरू हुँदाहुँदै पनि अब धेरै कुराहरू कार्यान्वयन नभएको परिप्रेक्ष्यमा मैले चाहिँ यस्तो सूचनाहरूको हक छ सूचना आयोग नयाँ छ भन्ने कुरो थाहा पाएपछि मात्रै नै थाहा पाए थाहा पाइ नै गरे हो यो हाम्रो संविधानले चाहिँ दिएको हक हो भन्ने हिसाब किताबले नै गरेको हो गर्दाखेरि चाहिँ बाधा अर्चन चाहिँ आइपऱ्यो मलाई नै अब समेत भयो होइन अब त्यसलाई चाहिँ मैले चाहिँ एकदमै एउटा सिटिजनको नैसर्गिक अधिकारको रूपमा लिएको छु अब त्यो सबैले गर्नु पाउनुपर्छ र त्यो मेरो विचारमा सबैले गर्नु पनि पर्छ जो सावजनिकाय में कलिक अलिक सुशासन को गंदा आने वातावरण बन कि माला लगे को आपने प्रयास को थालनी जो लत्काल धेरे कहरा भले मैं तैपनी चाहिए तत्काल सूचना दू पद भरा सूचना माग्नु नागरिकको अधिकार किन हो भने उसले तिरेको करबाट चल्ने सरकारका हरेक काम कारवाही जान्ने र त्यसमा प्रश्न गर्ने अधिकार हरेक नागरिकलाई छ यसको प्रभावकारी कारणले लोकतन्त्रलाई बलियो बनाउँछ सूचनासँगै जोडिने संयन्त्र हो संचार अहिलेको समय नै सूचना संचार र प्रविधिको हो नेपाल पनि संचार र प्रविधिको क्षेत्रमा अघि बढ्दैछ यसमा सरकारी र निजी क्षेत्रको पहल त छ नै व्यक्तिगत पहल पनि छन् दुर्गम जिल्ला डोलपामा यातायातका साधन छैनन् सदरमुकाम दुनै पुग्न हवाई जहाजको पालो पर्खिनुपर्छ राष्ट्रिय प्रसारणको बिजुली छैन टेलिफोन पनि आधा दिन जसो बिग्रिन्छ पत्र पत्रिका साताको एकचोटि पुग्छन् विदेशीहरूले हप्तौ त्यहाँ बिताउँदा अन्धकारमा बसेझै हुन्थ्यो संचारका साधन केही नभएका बेला रविन्द्र साईले सदरमुकाम दुनैमा वाइफाई इन्टरनेट सेवा पुर्याउनु सहकर्मी गणेश आचार्यले बनाउनु यो प्रोफाइल सुनौ दुनै बजारमा रहेको अठाइस वर्षीय रविन्द्र शाहीको साढ़े दुई तल्ले पक्की घरको छतमा दुईवटा ससाना छाता जस्तै टाङ्गिएका छन् छेउमा ट्युबलाइट जस्तै देखिने दुईवटा लट्ठी त्यहाँबाट निस्किएका तारहरू घरको माथिल्लो कोठाको झ्यालबाट भित्र छिराएर कम्प्युटरसँग जोड़िएको छ सा। यिनै सामानहरूबाट रविन्द्र डोल्पामा इन्टरनेटको प्रसार गर्नुहुन्छ खास नर्मल नेटवर्किङ हो होइन यो माथि भएको चाहिँ एपी भन्छ होइन एक्सेस पोइन्ट र त्यो एन्टेनाहरू छ यताभित्र चाहिँ राउटरहरू छ अनि पहिला चाहिँ यहाँ भिस्याट लिंक थियो अहिले चाहिँ भिस्याट एडिएसएल दुइटै लिंक छ होइन तपाईँको कन्ट्रोल रुम हेर्न मिल्छ मिल्छ मजा यो मेरो यो कन्ट्रोल रुम हो होइन यो मैले यो ट्वेन्टी आवर ब्याकअप सिस्टम भयो होइन अनि मैले चाहिँ यसको आर्फे जोडेको छु प्लस अनि यो चाहिँ अहिले एडिएसएल राउटर पर्यटन सम्बन्धी काम गर्ने एउटा गैर सरकारी संस्थाका जागिरे रविन्द्रले भन्दा अघि एउटा साइबर पनि चलाउनु भएको थियो लामो दूरीसम्म चल्ने भीस्याट प्रविधिको इन्टरनेटका लागि शुरूमै दुई लाख रूपियाँ खर्च भयो डोल्पा घुम्न आएका विदेशी पर्यटकले संसारका साधनबाट टाढिदा पाएको पीड़ा देखेर इन्टरनेट सेवा डोल्पा भित्राएको रविन्द्र बताउनुहुन्छ जब उनीहरू माथि जान्छन् जब तल फर्किन्छन् किनभने भ्याकेसन पनि सकिसकेको हुन्छ र फर्किने बेलामा चाहिँ यो एन्ड पोइन्ट हो नि त फेसबुक ट्विटरको जमानामा चाहिँ एकदमै त्यो आफ्नो माथिपट्टिको एक्सपिरियन्स र तपाईँको एक फोटोजहरू सेयर गर्न चाहुर हुन्छन् मैले स्सजना मान्छे त्यस्तो भेटेको छु जो एकदमै इन्टरनेटको लागि यहाँ दुनैमा आइसकेपछि उनीहरू इन्टरनेटको लागि चाहिँ जति पनि तिर्न तयार छन् क्या कहिलेकै ब्याड एक्सपिरियन्स पनि हुँदो मैले एउटा सानो साइबर चलाउँदाखेरि एकजना मान्छे झन्डा झन्डै एक दिनभरि पुर्यार गयो क्या किनभने उसले डुवल्बमा आएर ब्याड न्युज पाए क्या मलाई चाहिँ एकदमै नराम्रो फिलिङ भयो मैले साइबर चलाएर उसलाई त्यस्तो पर्यो भन्दा रविन्द्र अहिले दुई थरी इन्टरनेट सेवा वितरण टेलमको एडिएसएल दुवैमा वाइफाई सुविधा पनि छ अर्थात् तार बिना नै इन्टरनेट चलाउन सकिन्छ दुनै पुगेका इन्टरनेट चलाउन चाहने जो कोहीले रविन्द्रसँग पासवर्ड मागेर एक सय अठाइस स्पीडमा रमाउन सक्छन् डोल्पा नगर विकास समितिका अध्यक्ष योगेन्द्र शाही पनि रविन्द्रले नै वितरण गरेको इन्टरनेट सुविधा चलाइरहनु भएको छ आजभन्दा तिन वर्ष अगाडि एउटा नेट गर्न काठमाडौँ अब अहिले कम्तीमा पनि म एक महिनालाई आए मान्छे यहाँ नेट पाएँ छ महिना बसिरहेको छु जिल्लाको विकासको निमित्त त्यति टाढाबाट खैरी आउँछ हामी एउटा चाहिँ नेट गर्नलाई हामी काठमाडौँ नेट कहाँ छ भन्दै खोज्दै आउँछ अधिकांशहरू म कहिले काहीँ फेसबुकमा बस्ने साथीहरूसँग गफ गर्न भाइहरू पनि देखिनँ कि अनि मैले सोध्थेँ तपाईँ कहाँ हो भनेर डोल्पा ए डोल्पामा नेट चल्छ तर मलाई विश्वास लागेको थिएन डोल्पामा नेट चल्छ भनेर कि यहाँ आएपछि थाहा भयो नेट चल्दो रहेछ अनि मैले मान्छेलाई इन्टरनेट चलाउने भानी पर्यो तर मेरो जुन प्रोभाइड गरेको इन्टरनेट चाहिँ मैले बाध्यता चाहिँ महँगो गर्नुपर्ने यदि कसैले अनलिमिटेड लिन चाहे नि मैले एउटा मान्छेलाई तिन हजारदेखि पाँच लिने गरेको थिएँ त्योभन्दा महँगो मैले तिरेको थिएँ तर उनीहरूलाई त्यो त थाहा हुँदैन त्यसपछि उनीहरूलाई के लाग्यो भने इन्टरनेट त चलाउनु बानी परिसक्यो तर यो पनि महँगो लाग्यो समस्या भयो उनीहरूले त्यसपछि उनीहरूलाई चाहिँ एकदमै हेभी लेबरको लबी गरेकै मान्छेहरूले र एडिस ल्याउन चाहिँ सफल भयो त्यसमा म पनि लागेको थिएँ र अहिले सायद कर्णालीमा सबभन्दा बढी इन्टरनेट युजर भयो डोल्पामा हो भन्ने अस्ति चाहिँ नेपाल टेलिकमबाट यहाँ डोल्पाको ब्रान्चबाट थाहा भयो कोही प्रविधिका गजबका नमुनाहरू देख्न पाइन्छ कार्ड देखाएर आफै बन्द हुने खुल्ने ढोका मान्छेको हिँडाईसँगै बल्ने बत्ती अनि अरू त्यस्तै श्रीमती रोशन हमालले रविन्द्रलाई काममा सघाउनुहुन्छ रोशन पनि अचेल इन्टरनेटको प्रयोग गर्दा गर्दै धेरै कुरा जान्ने हुनु भएको छ बन्द गर्ने ढोका पनि एउटै हाल्दै खोल्ने बन्द गर्ने त्यस्तो सिस्टम छ र मैले छुट्टै अनुभव गर्न पाएको छु अब इन्टरनेट पनि उहाँले सिकाउनु भएको छ उहाँलाई कम्प्युटरहरूको कुरा भयो अनि यो घरभित्रको सिस्टमहरू कसरी चलाउने जुन मैले अघि त्यो छतमा भएको एन्टेना देखाएँ होइन त्यसबाट चाहिँ मैले अहिले अर्को एउटा यो एक सानो वान रविन्द्र डोल्मा अ्याधुनिक प्रविधि प्रयोग गर्ने व्यक्तिको रूपमा चिनिनुहुन्छ रविन्द्रकै प्रयासका कारण अचेल दुनै पुग्ने नेपाली वा विदेशीले संचारका अरू साधनहरूको भर पर्नु पर्दैन साथमा ल्यापटप छ भने इन्टरनेटको दुनियाँ मजाले घुम्न सकिन्छ इन्टरनेट सुविधा जिल्लामा पुर्याएर धेरैलाई इन्टरनेट सिकाउँदै पर्यटकलाई सुविधा दिएका रविन्द्र अहिले चाहिँ इन्टरनेटको स्पीड बढाउन लागि पर्नु भएको छ देशमा लोकतन्त्र स्थापनापछि हरेक क्षेत्रमा समावेशिताको सिद्धान्त अप्नाइयो त्यसै अनुसार विभिन्न पिछड़िएका समुदाय महिला र अपाङ्गता भएकाहरूका लागि निजामती सेवामा आरक्षणको व्यवस्था गरिएको छ अपाङ्गताहरूलाई रोजगारीमा प्राथमिकता दिने उदेश्यले अपाङ्ग संरक्षण तथा कल्याण ऐन दुई हजार सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थाहरूमा अपाङ्गताहरूलाई सिप तालिम र रोजगारीमा प्राथमिकता दिने भनेको छ आरक्षण कोटाबाट लोकसेवा पास गरेर जागिर खाइरहनु भएकी एकजना निजामती मेरो नाम नीरा अधिकारी घर ललितपुरको गोटी साल गाविसम्म पर्छ हाल महिला तथा बालबालिका विभागमा शाखा अधिकृतको रूपमा कार्यरत छु कहिलेदेखि त्यहाँ कार्यरत हुनुहुन्छ म यहाँ तीन वर्ष भयो सुरुको पोस्टिङ महिला मन्त्रालय हो तर मन्त्रालयले तुरुन्तै मलाई यता सुरुमा कागतरुवामा पठायो पछि गएर दरबन्दी कायम भयो चार वर्ष भयो यहाँले लोकसेवा हो मलाई पहिलेदेखि लोक सेवाको कर्मचारी हुने इच्छा पहिलेदेखि पढिरहेको थिए आफ्नै तयारी गरे जब म डिग्री पढ्थेँ यो त्रिभुवन विश्वविद्यालय कितिपुरमा त्यति बेलै साथीहरूले लोक सेवा पढन तिम्रो पढाइ राम्रै रहेछ भनेर साथीहरूले प्रेरणा दिने काम गरेपछि मैले त्यो पढ्न थालेँ र आफ्नै इच्छाले हो खास गरिकन त्यो कोटा व्यवस्था गर्नुभन्दा अगाडि पनि यहाँले चाहिँ तयारी आफ्नै हिसाबले गर्दै हुनुहुन्थ्यो यो कोटा व्यवस्था भयो के सजिलो भयो त्यो त एकदम सजिलो भयो के भयो भने यो हाम्रो जस्तो मुलुकमा चाहिँ यो दृष्टिकोण परिवर्तन भन्ने कुरा चाहिँ एकदम महत्त्वपूर्ण रहेछ धेरैले मलाई के गरेर हतोत्साहित गर्नुहुन्थ्यो भने अब विद्वान वर्गहरूकै कुरा गर्दा पनि होइन दृष्टिबिन भएर पनि किन लोकसेवा पढ्ने किन प्रशासनिक काम गाह्रो हुन्छ के हुन्छ बरु लेक्चरर बनेको भए हुन्थ्यो यो काम तपाईँले ठीक गर्नु भएन भन्नेको जमात धेरै थियो तर जब यो कोटा व्यवस्था भयो समावेशी बनाएर लाने कुरा भयो अनि सबैको दृष्टिकोणमा चेन्ज भयो होइन यो त अब सबैका लागि खुल्ला गरिएको अवसर हो जुन अपनत्व फिल हामीले त गरेकै थिएनौँ तर अरूले पनि यिनीहरूलाई दिनुहुन्छ भन्ने थिएन नि त त्यो अब परिवर्तन ल्याउनलाई चाहिँ यो जुन पछि समावेशीको सिद्धान्त आयो त्यसले चाहिँ ठुलो भूमिका खेल्यो त्यही मान्छे पहिला जुन दृष्टिकोणले हेर्थे उनीहरूले आफूले गलत दृष्टिले हेरिरहेको रहेछ भन्ने चाहिँ उनीहरू नै आफै परिवर्तन भएपछि गएर चाहिँ व्यवस्थाले गर्दाखेरि अब अहिले काम गर्न सजिलो गाह्रो कस्तो छ सुरु सुरुमा त जसरी अब लोकसेवामा आउने नआउने प्रश्न जस्तो थियो भने यहाँ पनि काम दिने नदिने गर्छन् गर्दैनन् त्यो खालको सोचाइ थियो होइन तर पछि बिस्तारै काम गर्दै गर्दा अनि अब मैले कति कुरा जिम्मेवारी लिएर काम गर्न थालेपछि अब चाहिँ लाग्छ मलाई म आफूले पनि सहज महसुस गरेको छु अनि जो हुनुहुन्छ मभन्दा मा माथिल्लो तहमा उहाँहरूले पनि सजिलै काम जिम्मेवारी दिने त्यो खालको वातावरण बनाउने या मैले के गर्दा बुझ्न सक्छु त्यो खालको मैत्रीपूर्ण वातावरण भनौँ बना। त्यो बनाइदिने गर्नुभएको छ चा मलाई चाहिँ अब चाहिँ आएर आफ्नै कार्यालय हो भन्ने महसुस भइसक्यो सुरुमा चाहिँ केही अप्ठ्यारो पक्कै थियो सुरुमा त्यो त अब एटिच्युडको कुरा त एकैचोटि त चेन्ज हुँदैन नि के गर्ने उहाँहरूलाई पनि एक किसिमको अप्ठ्यारो थियो कि त्यो ज्ञान थिएन नि त कसरी बनाउने यो सक्नुहुन्न यो डकुमेन्ट कसरी पढ्नुहुन्छ अब निर्देशिका कुराहरू हुन्छन् काम प्रकृतिअनुसार कामको अब त्यो तयारी गर्नुपर्ने हुन्छ होइन अहिले चाहिँ उहाँहरूले कसरी सहज वातावरण बनाउनेतिरै जानु भएको छ राम्रै छ कार्यालयको वातावरण हुन्छ नि त्यो पनि मैत्री नै छ त्यति मैत्री चाहिँ छैन कति कुरा मैले नै उठाइरहेको अब आफू चाहिँ दृष्टिबिन भएको हुनाले हामीलाई त तलमाथि गर्न यताउता गर्न गाह्रो भएन होइन तर सबै अपाङ्गता भएका व्यक्तिलाई हेर्ने म कार्यरत भएको कार्यालय पनि अपाङ्ग मैत्री चाहिँ छैन म नै तिनवटालाई माथि काम गर्छु भन्नुभएको थियो तल काम गर्नुहुन्छ कि भनेर तर धेरै कुरा हेर्नु पऱ्यो नि शौचालयको व्यवस्थादेखि लिएर धेरै हेर्दा मलाई जहाँ काम गरिरहेको छु ठिकै छ भने मैले नत्र यहाँ चाहिँ एउटा कार्यक्रम हलदेखि लिएर सबै अपाङ्ग मैत्री चाहिँ छैन मैले चाहिँ कार्यक्रममा राख्न प्रस्ताव गराएको छु अब के हुन्छ त्यो चाहिँ भौतिक संरचना मैत्री भएन अर्को चाहिँ काम गर्ने वातावरण अरू पनि अब त्यो त बनाइया जस्तो अब यो त फ्यामिली कस्तो भइसक्यो अहिले आएर त कम्प्युटरदेखि लिएर सबै वातावरणहरू मैले भनेअनुसार दिनुभएको छ मलाई चाहिने कुराहरू पनि मैले भनेपछि यथाशीघ्र नै उपलब्ध गराइदिनु भएको छ त्यस्तो अप्ठ्यारो चाहिँ मैले महसुस गरेका छैन अब अगाडि चाहिँ कुनै लक्ष्य राख्नु भएको छ यसरी काम गर्दै गएर अब करियर यतै सुरु भएपछि यतैतिरको सरकारी कर्मचारीकै रूपमा चाहिँ माथिल्ला पदहरूमा जाने सकेसम्म चाहिँ अपाङ्गता भएका व्यक्तिहरूकै डेस्क हेरेर अलिकति नयाँ इस्युमा नयाँ व्यवस्था अनुसार काम गर्न इच्छा छ तर अब इच्छा भएर हुन्न सबै कुरा यहाँ रुवा पदस्थापन हरेक कुरामा चलखेल छ राजनीति छ गाह्रो छ कोसिस चाहिँ गर्दै हुनुहुन्छ कोसिस चाहिँ गर्दैछु मलाई सन्तुष्ट त छु किन म महिलाको विभागमा छु अहिले पनि संस्थागत फाँट छु काम गरेको छु होइन मैले धेरै विपन्न महिलाहरूको नजिकमा रहेर धेरै कुरा बुझ्ने मौका पाएको छु तर पनि अब लामो समय चाहिँ म अपाङ्गता अधिकारमा काम गरेको व्यक्ति हुनाले चाहिँ त्यतातिर काम गर्न पाएँ मैले इनपुट धेरै दिन सक्थेँ कि विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जम्मा जनसंख्याको दश प्रतिशत व्यक्तिहरू अपाङ्गता भएका छन् दुई हजार अडसठी सालको जनगणना अनुसार नेपालमा चाहिँ सवा पाँच लाख व्यक्तिहरू अपाङ्गता भएको देखिन्छ यी मध्ये पाँच प्रतिशत हाराहारीमा मात्र रोजगारीमा छन् रोजगारीका लागि विदेशी नेपालीहरू पनि लाखौं छन् सरकारको रेकर्डले भन्छ त्रिवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै दैनिक एक हजारदेखि पन्ध्र जना युवाहरू वैदेशिक रोजगारीका लागि विभिन्न देश उड्छन् सड़क रोजगारीका लागि भारत हिँड्नेहरूको संख्या यतिकै हाराहारीमा छ विदेश जाने सबैलाई सुख हुँदैन दलालको फन्दामा परेर अलपत्र पारिनेहरूको त कुरै नगरौं एउटा काम भनेर अर्कोमा पुर्याइएकाहरूको विचल्ली पनि कति कति पछिल्लो समय कति चाहिँ विदेशमा भोगेको दुःख र सिकेको शिव बोकेर स्वदेशमै कृषि र उद्यममा लागेका छन् अनि मनज्ञ आर्जन गरेका छन् चितवनका यस्तै एकजना युवा वैदेशिक रोजगारीमा होइन मात्र वैदेशिक शिव सिक्न विदेशी अहिले आफ्नै ठाउँमा किसानीमा व्यस्त हुनुहुन्छ थप सुनौ चितवन सिनर्जी एफएमके साथी लक्ष्मी रेमालबाट मलाई पनि भन्ने मान्छेहरू छन् यस्तो कृषिमा बिसौँ वर्ष काम गर्नेले त कृषिबाट हार खाएको छ किन यसो गर्छ भन्छ तर म के भन्छु भने हिजोको दिनमा हाम्रो बाजे बाजेहरूले जसरी हाम्रो जमिनमा जुन किसिमले खेती गर्नुभयो परम्परागत हिसाबले विदेशमा जस्तै आधुनिक किसिमले हामीले कृषि व्यवसाय गर्यो भने विदेशमा विदेशी किसानहरू जसरी सफल भएका छन् नेपालमा पनि हामीले आधुनिक किसिमले हामीले कृषि व्यवसायलाई अँगाल्यो भने पक्कै पनि हामी सफल हुन सक्छौ भरतपुर दश सितौनका अश्विन कुमार तामाङले जुट पानी तिन गडुवा भन्ने ठाउँमा ठेक्का लिएर काम गर्दै आएको दस कठा बारी हरियाली छ गोल भेडा काँक्रो भिन्डी र करेला लगायतका तरकारीहरू अहिले बारीभरी लटरम्बै फलेका छन् इजरायलमा कृषि पेसा गरेर आएको हामी कृषि इजरायलमा जे काम गऱ्यौँ त्यस्तै भनौँ न अब त्यही टेक्नोलोजी जे छ हामीसँग अब सामग्री अभाइलेबल त्यसैमा चाहिँ अब मैले अब बाँसको टनलहरू बनाएको अब त्यसैमा चाहिँ मैले अब खेती सुरु गरेको अहिले शुरूआतमा मैले टमाटर खेती गरेको छु अहिले लगभग दाना लाग्ने बेला भइसकेको आई एसजी मैं यहाँ पॉलिटेक्निक ट्रेनिंग के लिए इजरायल तीर गए कृषि नहीं कृषि में काम करती देखे जी अब आप क्योंकि आधुनिक कृषि पेशा गई किसान अब हमी अब कृषि आधुनिक तरीका कृषि में काम गये हम सफल भाई किस हिसाब मृषि आकर्षित कृषि प्रविधि पढ़न इजरायल भयो, नौ महिने तालिम र पढ़ाईमा उहाँले बिरूवा उत्पादन प्रविधि सिचाई प्रविधि व्यावसायिक कृषि गर्ने तरिकाका बारेमा पढ्नुभयो र धेरै सिप पनि भयो, आफूले पढ़ेको सिप स्वदेश फर्केर अहिले व्यवहारमा उतार्नु भएको छ किसिमले हामीले जुन खेती गरिरहेछौँ नि त्यसको भन्दा चाहिँ हाम्रो यो बिरुवा थोपा चाहिँ लामो समयसम्म बाँध्न सक्छ त्यो एक हो भने अब पानीको सद्भाव हुन्छ मलहरूको सद्भाव हुन्छ अब हाम्रो योजना भनेको त्यही हो थोपा हामीले सबै किसानहरूसम्म चाहिँ पुर्याउने हाम्रो योजना हो परम्परागत रूपमा बिरुवा उत्पादन गर्ने प्रविधि र तपाईँहरूले यो जुन ट्रेमा बिरुवा उत्पादन गर्नुहुन्छ यो प्रविधिमा चाहिँ के के फरक छ माटोमा बेरना उमार्दाखेरि अब त्यसलाई सार्ने बेलामा त्यसलाई पक्कै पनि उखेल्नुपर्छ उखेल्दाखेरि सानो बेरना त्यसको जरा त्यो हदसम्म चुट्छ र त्यसलाई सारिसकेपछि पनि त्यसलाई पानी हाले पनि त्यो केही समय ओइलाउँछ तर यो किसिमले हामीले जुन यो ट्रेमा हामीले जुन विकास गर्छौ बेर्ना उत्पादन गर्छौं नि त्यो बेर्ना चाहिँ हामीले सर्लक निकालेर जस्ताको जस्तै हामीले लगेर बारीमा लगेर रोप्न सक्छौ कति पनि ओइलाउँदैन अब फरक त त्यसै थाहा भइहाल्छ अश्विनजी तपाईँले थोपा सिंचाईबाट बिरूवाहरूमा पानी लगाउनुहुन्छ बिरूवा भएकै लाइनमा पाइप बिछ्याउनु भएको छ यो थोपा सिंचाईबाट चाहिँ बिरुवालाई के के फाइदा पुग्छ थोपा सिँचाई भनेको चाहिँ हाम्रो यहाँ नेपालमा चाहिँ हामी के गर्दै आइरहेका छौँ भने हामी कुलो सिस्टमबाट पानी दिन्छौँ हो कुलो सिस्टमबाट पानी दिँदाखेरि अब पानीको हामीले मल भगाउँछौँ अब अब यो थोपा त नयाँ हो थोपा नयाँ हो र यो किन नयाँ छ भने हामीले थोपा सिँचाइद्वारा बिरुवाको बोटबोटमा मात्रै मल र पानी सिधै हामीले पठाउन सक्छौँ यसले गर्दाखेरि हामीलाई मल पानी अझ पानी कम हुने ठाउँको लागि त यो एकदमै उपयुक्त हुन्छ पानी चाहिँ हामीले सिधै बिरुवाको बोटबोटमा पुर्याउने प्रविधि हो यो थोपा गरी बिरुवाको बोर्ड बोर्डमा पाइप सिस्टमबाट चाहिँ दिने सिंचाई है आधुनिक अब नेपालको आधुनिक कृषिको लागि होइन थोपा सिँचाइ अनिवार्य छ किनभने बिरुवाको आयु पनि यसले धेरै लम्ब्याउँछ जुन हाम्रो पुरानो किसिमले हामीले जुन खेती गरिरहेको छौँ नि त्यसको भन्दा चाहिँ हाम्रो यो बिरुवा थोपा सिँचाइले चाहिँ केही लामो समयसम्म धान्न सक्छ त्यो एक हो भने अब पानीको सद्भाग हुन्छ मलहरूको सद्भाग हुन्छ अब हाम्रो योजना भनेको त्यही होस् थोपा सिँचाइलाई हामीले अब पानीको सद्भाव हुन्छ मलहरूको सद्भाग हुन्छ अब हाम्रो योजना भनेको त्यही होस् थोपा सिँचाइलाई हामीले सबै किसानहरूसम्म चाहिँ पुर्याउने यो हाम्रो योजना हो भनेको हाम्रो जुन बेर्ना उत्पादनमा चाहिँ थोरै नयाँ तरिकाले सजिलो तरिकाले समयको बचत पैसाको बचत अब खेतालाहरू कम लाग्ने भयो त्यही हो साल माग देखि तरकारी खेतीमा लागेका अश्विनले वार्षिक करिब चार लाख रूपयाँसम्म आमदानी गर्ने अनुमान छ मौसमी र बेमौसमी तरकारी र फलफूलको खेती बढ़ाउँदै लैजाने सोच छ अश्विनको छजनाको परिवार रहेका तामाङले अहिले आफ्नै कामबाट गरेको आमदानीले नै घर खर्च धानेका छन् स्टेजमा छु होइन मैले विदेशमा काम गरेँ तैपनि यहाँ चाहिँ मैले अहिले सुरुवातमा मैले मैले पनि कृषि व्यवसाय अँगालेको छु र मेरो वरपरका जुन पारम्परिक किसिमले हाम्रो कृषि व्यवसायमा हुनुहुन्छ जो किसानहरू उहाँहरूलाई पनि मैले यसरी गर्दाखेरि चाहिँ धेरै सजिलो हुन्छ धेरै फाइदा हुन्छ भनेर मैले त्यहाँसम्म मैले भनिसकेको छु भन्दैछु भने र हाम्रो यस्तै सहकारी संस्थाहरूसँग पनि मैले कुरा गरिरहेको छु नर्सरी भनेर हामीले छुट्टै एउटा नर्सरीको घर बनाउँछौँ होइन अब त्यसमा एउटा ग्रिन हाउस नै हो उम्रिनुको लागि पानी चाहियो तापक्रम चाहियो होइन जाडो मौसम हामीले बिरुवा जुनसुकै समयमा उमार्न सक्दैनौँ तर हामीले केही त्यसको के तापक्रम बढाउनु पर्ने हुन्छ होइन हरेक कुरा ख्याल गर्नुहुन्छ त्यसरी हामीले बेमौसमी तरकारीको बिरुवाहरू पनि उत्पादन गर्नेछौँ हामी सक्छौँ भने खोजौँ बढाउँ कृषियोग्य जमिन चाहिँ हाम्रो लागि उपलब्ध गराइदेऊ आधुनिक खेती प्रणालीको तरकारी र फलफूल खेतीको सिप अश्विन अरूलाई पनि सिकाउनुहुन्छ हातमा सिप केही लगानी अनि मेहनत भए रोजगारीका लागि विदेशीनु पर्दैन आफ्नै ठाउँमा कमाई खान सकिन्छ भन्ने उदाहरण हुनुहुन्छ भरतपुर दश अश्विन कुमार तामाङ नेपाल चौतारीका लागि सिनएमबाट म मा लक्ष्मी तपाईँले इन्टेना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ आज हामी समाजमा भएका केही सकारात्मक पहल र परिवर्तनबारे छलफल गर्दैछौं कार्यक्रमका बारेमा तपाईँलाई भन्न मन लागेका कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिएर आफ्नो नाम र ठेगानासहित आफ्नो कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच पठाउनुहोस् तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ नेपाल टाइप गरेर लाइक गर्नुहोस् अनि आफ्नो गर्नुहोस् नेपालको आधा जनसंख्या दक्षिण समतल भूभाग अर्थात तराईमा बस्छ तराईको ठूलो स्वर काठमाडौँमा त्यति बेला गुन्जियो जब दुई सालमा मधेस आन्दोलित बन्यो जनआन्दोलन दुई हजार जारी भएको अन्तरिम संविधान दुई हजार संघीयताको विषय नपरेको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरमले आह्वान गरेको मधेश बन्दले आक्रामक आन्दोलनको रूप लियो मधेसमा ठूलो समूह सड़कमा ओर्लियो मधेसका चोकचोक र सड़कमा चौविस दिनसम्म आगो बल्यो जना भन्दा बढी व्यक्तिले ज्यान गुमाए तत्कालीन सरकारसँग वार्ता गरेर चित्त बुझेपछि मत्थर भएको मधेस विघटित संविधानसभाको चुनावमा चौथो शक्ति बनेर उदायो मधेसी दलहरूले संविधानसभामा चौवन्न सीटमा प्रतिनिधित्व पाए समेट्दैन नारायणी एफएम पर्साका साथी क्रान्ति शाह दुई साल माघ महिनामा सम्पूर्ण मधेस बन्द थियो सधैँ व्यस्त रहने वीरगंजको घण्टाघर माइस्तान आदर्शनगर लगायतका चोकहरू प्रदर्शनकारी र सुरक्षा कर्मीहरू बीचको झडपका कारण प्राय दिनभरि नै तनावग्रस्त रहन्थे वीरगंजका दिनेश यादव पनि त्यो बेला आन्दोलनमा जमेरै लाग्नुभयो हामी प्रत्येक चोक चोकचोकमा बस्थ्यौं फुल बनाएर बस्थ्यौं अथवा टैप जलाउंथ्यौ प्रहर झडप हुँदा झडप गर्थे हामी त्यहाँ जान पिटाई र अरू केही कुराको डर थिएन त्यहाँ हाम्रो अधिकार देखिरहेको थियो मात्रै र अधिकारको लडाईको लागि हामी जे गर्न पनि तयार थियो त्यतिखेर मधेस शान्त भएपछि दुई सालमा भएको संविधान सभाको चुनावमा दिनेशले मधेसी दलका नेतालाई नै भोट हाल्नुभयो पहिलेका चुनावमा उहाँको भोट कहिले काँग्रेसका नेताका लागि त कहिले एमालेका लागि खस्थ्य पछि उहाँलाई लाग्यो मधेसी नागरिकको भावना मधेसी नेताले नै ने पूरा गर्नेछन् मधेस पार्टी भन्दा पहिला दुईटा पार्टी मात्रै नाम चलेको थियो एमआलए र नेपाली कांग्रेस जसमा नेपाली कांग्रेस चाहिँ एमआलए भन्दा बलियो थियो त्यसकारणले चाहिँ हामी पनि नेपाली कांग्रेसलाई नै समर्थन गर्थे र हाम्रो भोट पनि नेपाली कांग्रेसलाई दिन्थे तर जबदेखि चाहिँ मधेसी पार्टी आयो तब हामीलाई थाहा भयो कि हामी मधेसी छौं भने हाम्रो पहिचान नेपाली कांग्रेसले बनाएको छैन यति दिनदेखि भोट दियौं जितायौं होइन तर नेपाली कांग्रेसले हाम्रो चिनारी के छ भनेर हामीलाई बताएन इण्डियन बिहारी मधेस आन्दोलन जन्मिएका मधेसवादी दलहरूले नै मधेसी नागरिकको हक अधिकार सुनिश्चित गराउन सक्छन् भन्ने विश्वास मधेसी नागरिकमा त्यति बेलै पलायो आफूलाई पुराना र ठूला ठान्ने पार्टीहरू मधेसमा किन असफल भए त नागरिक समाज पर्साका पूर्व अध्यक्ष पन्नालाल गुप्ता मधेशी क्रेसक परजस्व थी मधेशमो प्रतिनिधित्व करी कंग्रेस भिपनी मधेशी समुदाय का व्यक्ति मधेशी राज्य को हरेक अंग में सूप में पहुंच पुर्यावन् पर्ची बारम्बार आवाज उठा खेरी कंग्रेस संबोधन कर सकें एमए असफल नई देखी मधेशी जनता को आकांक्षा पूरा नगर को कारणबी मधेश में असफल भ मधेसमा पुराना र ठूला पार्टीहरू असफल हुनुमा ती पार्टीका नेतृत्व तह मुख्य जिम्मेवार हुन् भन्नुहुन्छ मदेश मामिला केलाउने वरिष्ठ पत्रकार चन्द्र किशोर झा एमाले दुई सालमा यदिखेरि मदन भण्डारी महासचिव हुनुहुन्थ्यो तराईको सन्दर्भमा सम्वाद श्रल्यो नेपाली कांग्रेसभित्र पनि मधेसबाट मदेश मधेसी अनुहार भएका वरिष्ठ नेताहरू हुनुहुन्थ्यो तर उहाँहरूले पटक पटकको जुन कुराहरू उठाउनुभयो त्यसको सम्बोधन भएनन् जसरी नेपाली कांग्रेसभित्र महामन्त्री हुनुहुन्थ्यो महेन्द्र नारायण उहाँले जी। आफ्नो जीवनको उत्तरमा भन्नुभयो कि म प्रधानमन्त्री बन्न स्थितिमा पुगिसकेको थिएँ त मेरै दलका मान्छेले बन्न दिएनन् यसरी दलभित्रका जुन उकुस थियो असन्तुष्टि थियो मधेसी नेतृत्वले भन्दा पनि त्यसको व्यवस्थापन नगर्दाखेरि त्यसको सहुत्पादनको रूपमा एउटा क्षेत्रीय शक्ति अगाडि आयो अधिवक्ता तथा स्तम्भकार विरेन्द्र यादवको विचारमा मधेसी नागरिकको सवाल र रा एजेण्डाहरू राज्य र पुराना पार्टीहरूले कहिल्यै सम्बोधन नै गरेनन् मधेसी प्रति राज्य सत्ताको दमपूल व्यवहार अन्त गर्ने कारणले भयो दोस्रो कारण भन्नु हो भने मधेसी जनतालाई जुन दोस्रो दर्जाको नागरिकको रूपमा ठानिएको थियो त्यो चाहिने बुझाइले समाप्त गर्नको लागि भयो तेस्रो रूपमा भन्नु भने मधेसी जनतालाई राज्य सत्तामा समान सहभागिता दिनको लागि उद्देश्य चलिने मधेस विद्रोह भएको हो भने मलाई लाग्यो मधेसी दल प्रति नागरिकको आशा अपेक्षा र विश्वास संविधान सभाको चुनावमा देखियो उनीहरूले मधेसी नेता नै चुने तर अहिले त्यो आशा र विश्वासमा कालो बादल मनोहराह जुन मधेसका जनताहरूले मधेसीहरूले जिताएको थियो मधेसको लागि उपलब्धी पाउँछ कि भनेर जुन आशा गरेका थिए मधेसका नागरिकहरूले तर त्यो आशाको एकदम विपरीत भएर त्यहाँ गएर कुर्सीको तानातान मलाई लाग्छ कि अहिलेसम्म मधेसको लागि मधेसी दलले केही गरेको छैन नागरिकले यसपटक जवाब दिन्छन् मन्त्री पद र पैसाको मोहमा हिजोका छवटा मधेसवादी दलहरू अहिले दुई दर्जनको हाराहारीमा पुगेका छन् जसका कारण पछिल्लो समयमा मधेसवादी पार्टीप्रति मधेसी नागरिक आक्रोशित बनेका छन् त्यसको परिणाम यति बेला सबैभन्दा कमजोर कुनै पार्टी छन् भने मधेस पार्टीहरू छन् भन्नुहुन्छ विरेन्द्र यादव फलाम तातेको छ त्यसले हतौडाले हान्नु अकाशे बन्छ त्यही बेलामा मधेसी जनअधिकार फोरमले एउटा सानो शुरूआत गर्यो सड़कमा आएपछि सरकारले धमाधम मधेसी जनताहरूलाई चाहे कागजमै किने नहोस् तर केही आश्वासनहरू बाढ़यो केही प्रतिबद्धताहरू गर्यो अनि त्यो प्रतिबद्ध गरेपछि मधेस मुलकै मधेसकै पार्टी भयो भने मधेसको उत्थान हुन्छ भने तत्कालीन अवस्थामा मधेसी जनतालाई लागेको थियो तर वरिष्ठ पत्रकार चन्द्र किशोर भने मधेसी पार्टीहरू संख्यात्मक रूपमा विभाजित भए पनि मधेसका मुद्दा र सवालमा भने एकजुट नै रहेको विश्लेषण गर्नुहुन्छ निश्चित रूपमा मधेस केन्द्रित दलहरूका बारे ठूलो असन्तुष्टि र आक्रोश मधेसमा तर विगत का समय मधेशवादी दल जस भाई तिनी मुख्यतः कही काम करो राजनीति में द्वंद्व व्यवस्थापन में महत्वपूर्ण छह क्रो शांतिपूर्ण राजनीति करबार में वर्चस्व स्थापित कर सकते पृथकतावादी आंदोलन मत्थर पार्ने काम करे दुईटा उपलब्धि राजनीति में खासकर तराई में सशस्त्र समूह मूल प्रभाव में आने रोजे शांतिपूर्ण राजनीति अंकार करें पृथकतावादी आंदोलन आज मधेश एकदम कमजोर सब काठ संग संघर्ष नेपालका राजनीतिक दलहरू विदेशीको इशारामा चल्छन् भन्ने आरोप सधैँभरि लाग्दै आएको छ त्यसमा पनि मधेसवादी दलहरूभित्र भारतीय चलखेल अलि बढ़ी नै छ भन्ने आरोप पनि छ मधेसी नागरिकका मत पाएर अस्तित्वमा आएका मधेसी दलहरूलाई आखिर भारत किन भनिन्छ त काठण्डुसँगको संघर्ष गर्नुपर्ने स्थितिमा सांस्कृतिक सम्बन्ध दिल्लीसँग जोड़िएको हुनाले पनि एक किसिमको मधेसी नेताहरूले छेउको संकनत पाएर आफ्नो घरमा दबाव बनाउने एउटा यो पनि कारण हुन सक्छन् किनभने काठण्डुले आफ्नो कुरा नसुनिदिँदाखेरि छिमेकबाट पनि एक किसिमको दबाव बनाउन सकिन्छन् विगतमा पनि अरू शक्तिहरूले पनि भारतमा बसेर काठण्डुको शक्तिमा काठको सत्तामा आफ्नो शक्ति आर्जन गर्न खोजेका थिए मलाई लाग्छ त्यसैको फलोअप मधेसी दलमा पनि गरिरहेका छ मधेसी नागरिकहरू मधेसी बाहेकका पुराना दलहरूसँग त खुशी छैनन् नै उनीहरूले रोजेर भरोसा गरेका मधेसी दलहरूले पनि परिवर्तनको छ वर्ष बित्दा समेत उनीहरूका भावना बिर्सिँदा निराशिएका छन् सत्तामा रहन्जेल मधेस बिर्सिएर मात्र मन्त्री पद र पैसाको चलखेलमा रमाउने मधेसी दलहरू सत्ताबाट हट्ने बित्तिकै मधेस मदेश र मधेसीको नारा लिएर सड़क संघर्षमा आउन थालेका छन् तर मधेसी नागरिकहरू भन्दैछन् अब उनीहरूलाई कुनै दलले झुक्याउन सक्दैनन् नेपाल चौतारी मधेस आन्ती दल नागरिकतालाई प्रमुख एजेन्डाले उनको एजेण्डा सम्बोधन गर्न अन्तरिम संविधान दुई हजार जन्मसिद्धका आधारमा नागरिकता दिने व्यवस्था गरियो यो व्यवस्था अघि वर्षौंदेखि नेपालमा बसोबास गरिरहेकाहरू नेपालमा अनागरिक थिए जब उनीहरूलाई जन्मसिद्धका आधारमा नागरिकता दिइयो अनि मात्र उनीहरू नेपाली नागरिक भए नेपाली नागरिकता लिनु अघि र पछि उनीहरू कस्तो महसुस गर्दैछन् धनुषाका केही स्थानीयसँग रेडियो जनकपुरका साथी दिपेन्द्र सिंहले कुराकानी गर्नुभएको अहिले म धनुषा जिल्लाको उत्तरी क्षेत्र लक्ष्मी निवास चित्रपुर वार्ड नम्बर महतोजीको घर आइपुगेको छु नमस्कार तपाईँ आफ्नो परिचय भन्नुहोस् न मेरो नाम देवनारायण महतो घर लक्ष्मीवास बास नम्बर दुई दिल, ढिला धनुषा अहिले के गर्थे हुनुहुन्छ अहिले खेतीबारी गरिरहेको छु मैले सुनेअनुसार होइन तपाईँ धेरै वर्ष नेपालमा बस्नुभयो त्यसपछि नागरिकता पाउनु भएको हो यति ढिलो कसरी भयो हामीहरू सानो सानो थियो बुवाहरू घर छोडेर बाहिर जानुभयो वा हामीहरूको गाउँघरमा त्यति मान्छेहरू हेरचाह गरेन त्यसैले हामीलाई त लिन पाएन यहाँ नेपालमा बसोबास गरेको कति भयो त करिब करिब साठी पैसा सत्तर वर्ष लगभग लगभग भयो तपाईँको बुवाहरू नै आउनुभएको बुवा आउनुभएको तपाईँहरू धेरै वर्ष फेरि बसोबास गरिसकेपछि नागरिकता पाउनुभयो कहिले नागरिकता पाउनुभयो दुई सालमा कस्तो नागरिकता पाउधारको रूपमा जुन नागरिकता पाउँदाखेरि होइन ना, वर्षोदेखि पाउनु भएको थिएन निकै समस्याहरू बताउनुभयो त्यसपछि नागरिकता पाइसकेपछि तपाईँलाई कस्तो महसुस भयो नागरिकता पाइसकेपछि यति भयो कि बुबाको नाममा जग्गा थियो त्यसले जग्गा आफ्नो नाउँमा नामसा दाजुभाइमा नामसभन्दा भयो त्यति फाइदा हामीले भागेर देखिरहेको जस्तो जनसिदु रूपमा तपाईँलाई नागरिकता दियो नि फेरि सरकारले बिचमा रोक होइन छोराछोरीले नपाउने अवस्था त्यस्तो अवस्था छ तपाईँको घरमा छेपदा जस्तो कि मेरो एउटा छोरा छ उसले चाहिँ पढ्न चाहेको छ इन्जिनियर नागरिकता नभएकोले ना परिरहेको छैन आफ्नो काम चलिरहेको छ यो जनधार भएकोले तर छोरा छोरी अप्ठ्यारो भइरहेको छ अनि जुन जन्मको आधारमा नागरिकता पाउनुभयो हो होइन छोरा छोरीले पाउन सकिरहेको छैन यसबारेमा के भन्नुहुन्छ सरकारले जुन पहिले व्यवस्था गरेको थियो कि जनधार निएपछि छोराछोरी बन्स पाउने हो त्यस्तो भन्नुभएको थियो अब चाहिँ त्यो रोक्का गरिदिनु त्यो चाहिँ खोल्नु पर्यो मसला दिनु पर्यो छोराछोरीलाई तपाईँहरूलाई टोलीमा नागरिकता दिँदाखेरि जन्मको आधारमा दिँदा तपाईँहरूलाई छोराछोरीले पाउनु छ भनेर वर्ष पाउँछ भन्दै थियो नागरिकता टोलीहरू आउँछ वा नागरिकता पाउने बेलामा होइन अहिले के हुन्छ भने गरिब नेपालीहरूले पनि नागरिकताहरू लिइन्छ यसबारेमा के भन्नुहुन्छ यहाँ बसेर आएको छु त हामीले पैसा खर्च गरेन अनि भातबाट आएर पैसा खर्च गर्यो त्यो दलालहरूले पैसा खाएर बनाइदियो अब त्यो त सरकारले चाहिँ बुझ्नु पर्यो नि यस यस्तो मान्छेलाई किन नै दा दिने यदि दियो भने त्यसको जिम्मेवारी सरकारले नै दिनुपर्छ शिक्षाको कुरा गरौं एकैछिन दुई हजार उनख एघार हजार एक सय जनाले एसएलसी दिए एक लाख त्रिपन्न जना मात्रै पास भएसएलसी दिएका मध्ये अन्ठाउन प्रतिशत फेल भए पाँच वर्षदेखि हाम्रो एसएलसी को पास दर ओह्रालो लागेको छ पास संख्या केलाउँदा सामुदायिक विद्यालयको प्रतिशत झन थोरै छ सामुदायिक विद्यालयबाट जाँच दिएका हरेक तीन जना मध्ये दुईजना फेल भएका छन् हरेक पार्टीका शिक्षक संगठन अनि राजनीति गर्ने शिक्षकहरू यो विषय चरको विवादमा पर्दै आएको पनि छ शिक्षकको राजनीति बढ़्यो भनेर रा बेला बेलामा स्कूलहरूमा विरोध पनि भएका छन् पाल्पाको एउटा सामुदायिक विद्यालयका अभिभावकहरूले केही समय अघि आन्दोलन नै चर्काए अहिले सुध्रिएको यो विद्यालयको हालचाल सुनाउँदै हुनुहुन्छ श्रीनगर एफएम पाल्पाका साथी देव पचपहि जिल्लामै राम्रो पढ़ाई हुने भनेर नाम चलेको पाल्पाको ग्राम्य उच्च माध्यमिक विद्यालय सिरतुङ धारामा दुई वर्ष अघिदेखि विद्यार्थीहरू एकाएक घटे त्यसपछि यो विद्यालयका अभिभावकहरू तातिए हरेक शिक्षकका छोराछोरी यही माग राखेर रा। अभिभावकको बिन्तीको भाषा विद्यालयले नसुने पछि उनीहरूले गएको बैशाख चार गति विद्यालयमा शिक्षकहरूले अब आफूहरूले अब राम्रोसँग पढाउन जान्दैन भने अर्काको बच्चा बच्चीलाई पनि नपढाओस् होइन अब हामीले जानेछौँ भनेर अब पढाउने भने आफ्नो बच्चाहरूलाई पनि यही ल्याएर पढाए मेरो छोरा स्कुल जाने बेला भएको बोर्डिङ टिचरहरू साथीभाइहरूले अब त्यता कति फेरि आउनु भएको थियो तर मैले राम्रो पढाउँला भनेर मैले पनि यही तल हालेको स्कुल सरकारी स्कुलमा मैले पढाए अहिले तिन सय अलिस वि पूर्वाधार सम्पन्न भए पनि विद्यार्थीहरू घट्दै गएपछि त्यसको कारण स्थानीयले खोज्दै आन्दोलित बनेका हुन् उनीहरूको ठम्बाइ छ आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएर शिक्षकहरू राजनीतिमा लाग्नु हो मेरो नाम कुल प्रसाद ढुङ्गेना ग्राम उच्च माध्यमिक विद्यालयको शिक्षक अभिभावक पहिले शिक्षकहरूले पनि सरकारी सामुदायिक विद्यालयमा आफूलाई पाइक पर्ने ठाउँमा भाडा गरेर पढ़ाउनुपर्छ बोर्डिङहरूमा पढ़ाएर तपाईहरूले सामुदा चाहिँ सामुदायिक विद्यालयलाई चाहिँ अपेलाना गर्न चाहिँ पाइँदैन भन्ने हामीले क्रोकानी राखेका छौं र अहिले यसको प्रभाव चाहिँ लगभग राम्रै भएको चाहिँ मैले महसुस गरेको छु राजनीति गर्ने शिक्षकहरूले पठन ध्यान नदिएको ठाउँ ठाउँमा पक्कै पनि पाइएको छ हो कुनै न कुनै व्यक्ति अहिले कुनै न कुनै राजनीतिक दलमा संलग्न छ त्यो किसिमको चाहिँ काम गर्दाखेरि पूर्ण रूपमा उहाँहरू चाहिँ नदेखिएर अब भित्रबाट सहयोग पुर्याउने काम गरेको छ तर त्यस्तो किसिमको उनीहरूमा दे दे दे देखिँदैन भने शिक्षकहरूले पनि नदेखिएर आफ्नो ठाउँबाट पार्टीलाई सहयोग गर्ने काम गर्नुपर्छ राजनीति रा गर्नु हुँदैन भन्ने मान्यता छ विद्यालयमा अभिभावकहरूको आन्दोलन पन्ध्र दिनसम्म चल्यो त्यसपछि व्यवस्थापन समिति शिक्षक र अभिभावक बीचको छलफल समाधान निकालियो विद्यालयमा पढ़ाउने सबै शिक्षकले आफ्ना छोराछोरी यही विद्यालयमा पढ़ाउने भनेर आन्दोलन अघि निजी विद्यालयमा पढ्दै गरेका अधिकांश शिक्षकले अहिले आफ्ना छोराछोरी यही विद्यालयमा भर्ना का विद्यालयका शिक्षक गोपाल मेरो बाबुले सेल पढ्दथ्यो गत वर्ष अभिभावकहरूले एउटा यहाँ लिखित निवेदन दिनुभयो निवेदन दिइसके अब यहाँ सरहरूले सार्नु पर्छ भनेर भन्नुभयो भनिसकेपछि उहाँहरूको चाहनालाई मध्यनजर गर्दै छोरालाई जेबी स्कुल सामुदायिक विद्यालय हो त्यहाँ भर्ना गर्छु र मैले के भने भन्दाखेरि म तानिन बस्दछु र दिनदिन ल्याउनु मलाई गाह्रो पर्छ मेरो बाबु सानो छ कहिले अब स्कुललाई टाइम दिनु पर्ला त्यसले गर्दाखेरि म यहाँ सामुदायिक विद्यालय पढाउँछु भनेर कमिटमेन्ट गरे अनुसार मैले मेरो बच्चालाई सारे विद्यालय हितको लागि संस्थाको हितको लागि चाहनु भएको छ त्यसलाई म सक्रात रूपमा लिएको छु मेरो नाम प्रेम कुमार श्रेष्ठ म प्राचार्य श्री ग्राम उच्च माध्यमिक विद्यालय सिर्तुङ धारा एक पालपा मलाई के लाग्छ भने जे सुकै भए पनि नुनको सोझो गर्नुपर्छ कि त यो फिल्डमै आउनु हुँदैन फिल्डमा आइसकेपछि आफूप्रति आफ्ना सन्तानलाई पनि विश्वास दिलाउनु सक्नुपर्छ शिक्षकहरूले सरकारी विध्यालयमै पढ़ाउनुपर्छ र त्यो पढाउने वातावरण चाहिँ विध्यालयमा बनाउनु पर्छ त्यसको लागि अब जस्तो संघर्ष गर्नुपर्ने होइन जे विकास गर्नुपर्ने त्यो शिक्षक आफै लाग्नुपर्छ एउटा असल शिक्षकले चाहे आफ्नो छोराछोरी हुन् चाहे अर्को छोराछोरी हुन् पढ़ाउने कर्तव्य दायित्व लिइसकेपछि आफ्नै छोराछोरी सम्झेर पढ़ाउनुपर्छ पहिले त सरकारी स्कूल भने गरीबका छोराछोरीहरू थुप्रै पुने ठाउँ मात्रै भइरहेको छ समाजमा जुन खाडा लगाइरहेको छ यसलाई निमिट्यान्न पार्नको लागि पनि सरकारी विद्यालयमा शिक्षकहरूले लगायत यो सरकारी कर्मचारीले पनि पठाउनु पर्छ त्यसो हो भने तपाईँका सबै अठार बिसजना शिक्षकहरूको सबै छोराछोरी कहिले पढाउनुहुन्छ सरकारी स्कुलमा धेरै जसोका त पढेर अब कसैको प्लस टू एसएलसी गरिसकेपछि त उहाँहरूको चाहना पनि साइन्स पढाउने होला त्यो विद्यालय हाम्रो विद्यालयमा सुविधा छैन जो जसको छन् लगभग सरकारी विद्यालयमै छन् अब एक दुइटाको थियो उहाँहरूले कमिटमेन्ट गर्नुभएको छ शिक्षकका छोराछोरी भर्ना भएपछि अहिले अभिभावकहरू खुसी भएका छन् अहिले विद्यालयमा विद्यार्थी संख्या बढ़ेको छ विद्यालयले यो वर्षदेखि कक्षा पाँचसम्म अंग्रेजी माध्यममा पढ़ाउन थालेको छ निजीमा पढ्नेहरू पनि यहाँ तानिएका छन् मेरो नाम शालिगराम ढुङ्गाना विध्यालयमा पढाएको ट्वेन्टी फाइभ इयर्स भइसक्यो छोरा छोरी मेरो यहीबाट पढ्यो हो, होइन एउटा चाहिँ छोरी यहाँ चाहिँ एसएलसी पास गर्यो सेभेन्टी एट पर्सेन्ट ल्याएर त्यसपछि यहाँबाट जेबीटी गएर अहिले क्लास टू सकिएर अहिले चाहिँ काठमाडौँ गएर प्रिपरेशन क्लासमा छ छोरो पनि शुरूदेखि नै यही पढ्यो विद्यार्थीहरूलाई मैले चाहिँ राम्रो पढ़ाएको भन्ने कुरा मैले चाहिँ दिन सकिनँ भने बल्ल चाहिँ मैले मेरो छोराछोरी बाहिर लगेर पढ़ाउने हो यहाँको सरहरूलाई विश्वास नगरे मैले आफूले आफूलाई विश्वास गर्न सकिनँ भने बल्ल मैले बाहिर लानुपर्ने बाध्यता हो त्यसैले गर्दाखेरि मैले दीर्घकालीन सोच राखेँ सरकारी विध्यालयमा पढ़ाउने शिक्षिकले सरकारी तलब खाने मान्छेले सरकारी विध्यालयमा नपढाएर प्राइभेट सेक्टरलाई चाहिँ आफ्नो विद्यार्थी दिने र आफूले अरूलाई चाहिँ पढ़ाउन आउनु पाइँदैन नमस्कार म पगडुङ्गाना ग्राम उच्च माध्यमिक विद्यालय चिर्ण गराएको व्यवस्थापन समिति अध्यक्ष यस विद्यालयको जुन भर्ना अभियान थियो त्यति बेला म लगायत यहाँका सरहरू सबै घर घरमा अभिभावकहरूलाई भेट्न गएका थियौं अभिभावकहरूबाट कस्तो कुराहरू आयो भने आफू मास्टरहरू आफ्नो बच्चालाई बोर्डिङमा पढाउँछन् अनि हाम्रो बच्चा पढ़ाउँछ यहाँ आउँछन् अझै बच्चा माग्ने भन्ने खालको कुराहरू आए शिक्षकहरूले पनि आफ्नो बच्चा सरकारी विद्यालयमा राखे हामी पनि राख्नुहुन्थ्यो त्यही चाहना अनुसार आन्दोलन भएको त्यो अभिभावकको आन्दोलन पछि यही सरकारी स्कुलमै विद्यार्थी भर्ना गरेपछि आएको परिवर्तन यसै वर्ष तपाईँको धनै अडचालिस उनपचासजना विद्यार्थी भर्ना भएको छन् कतिपय बीचैमा बोर्डिङमा पढ़ेका विद्यार्थीहरू पनि दुई तीन कक्षामा पढ्दै गरेका विद्यार्थीहरू पनि एउटा एघार बाह्रजना समथिङ लाग्छ बोर्डिङमा पढ़ेका विद्यार्थीहरू पनि यहाँ फर्केर आएका छन् र शिक्षकहरूमा पनि एउटा सकारात्मकपन जागेको हामीले महसुस गरेका छौँ किन हामी सरकारको तलफानी सरकारको एउटा कर्मचारी हौं खेताला हौ हामीले पनि सरकारी विद्यालय पढ़ाउनुपर्छ भन्ने खालको सरहरूको पनि सोचाइ छ शिक्षकहरूले विद्यालय भन्दा राजनीतिलाई बढ़ी ध्यान दिएका कारण रिसा आएका उच्च माध्यमिक विद्यालय चितुङ स्थानीय ताते पछि अहिले यो विद्यालयको समस्या लगभग सुल्झिएको छ तर जिल्लामा अझै पनि सबै सामुदायिक विद्यालयमा राजनीति घटेको छैन शिक्षकलाई नजिक बनाएर गाउँमा राजनीतिक, रा। राजनीतिक प्रभाव बढाउन हरेक पार्टीका जिल्ला नेताहरू तल्लिन्छन् जिल्लाका प्राय सबै विद्यालयका व्यवस्थापन समिति र अभिभावक संघको अध्यक्षता दलका जिल्ला नेताहरूले नै गरेका छन् जसले अभिभावक संघ शिक्षक भर्ना लगायतमा सधैँ किचलो निम्त्याउँछ अनि शिक्षकहरू पढाउन भन्दा भाषणमा व्यस्त हुन्छन् नेपाल चौतारीको लागि श्रीनगर एफएम त्रियानब्बे दशमलव दुई विश्वको करिब सात अरब जनसंख्या मध्ये महिलाको संख्या झण्डै साढे अरब छ साढे अरब महिला मध्ये प्रत्येक तीनजनामा एकजना महिला हिंसा वा विभेदमा पर्ने तथ्याङ्क छ हिंसामा नपर्नेहरूलाई परिवार समाज र कानूनको सहयोग र संरक्षण छ अनि हिंसा र विभेदमा परेकालाई सघाउने पुरूषहरू पनि समाजमा छन् परिवारका सदस्य अनि श्रीमानको साथ सहयोग भए महिलाहरूले पिरो लिनु पर्दैन काठमाडौँ नयाँ बजारका अमृत श्रेष्ठकी सोह्र महिनाकी छोरी छन् उहाँके श्रीमती नर्स हुनुहुन्छ छोरीको स्याहार सुसार बढ़ी जसो अमृतले नै गर्नुहुन्छ सहकर्मी निशा राईले अमृतसँग कुराकानी गर्नुभएको छ मेरो घरमा मेरो बाबा मम्मी मेरो वाइफ र सानो सोह्र महिनाको बेबी छोरी तपाईँ काम गर्नुहुन्छ कतै म एउटा संस्थामा काम गर्छु पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मेरो अफिस टाइम बिहान आठ बजेबाट बेलुकाको चार बजीसम्म हो मेरो श्रीमती ब... नर्स हो त भर्खरै सोह्र महिनाको बच्चालाई हेर्ने काम चाहिँ कसले गर्नुहुन्छ बच्चालाई नर्मल्ली मेरो बिहान आयल्स क्लास छ बच्चालाई म सँगै उठाउँछु सँगै उसको लुगाहरू लगाइदिन्छु र उसलाई छाइने सबै सामानहरू प्याक गरिदिन्छु र म क्लासको मेरो साथीहरू र मेरो इन्स्ट्रक्टरहरूले मेरो बेबीलाई राम्रोसँग हेर्छन् अनि त्यसपछि म मेरो बच्चालाई घरमा लागेर छिदिन्छु मेरो घरमा मेरो आमा हुनुहुन्छ अरू समयमा म यो सिभिल महलको यो बाल संसार भन्ने एउटा बालबालिकाहरूलाई एउटा मनोरञ्जन दिने एउटा स्पट छ त्यो ठाउँमा म प्राय मेरो बच्चालाई ल्याइरहन्छु मेरो बच्चा यहाँ आउँदा एकदम खुसी भएर खेल्छ आफ्नो बच्चा आफै बोकेर ल्याउनुहुन्छ म मेरो बच्चा म आफै बोकेर ल्याउँछु र बाटोमा हेर्दा अरू बच्चालाई देखेँ भने पनि मलाई कता कता प्रायः जस्तो त घरमा चाहिँ बच्चाहरू चाहिँ आमाले हेर्ने होइन अनि बरु जागिरै नगराउने श्रीमतीलाई तर मेरो श्रीमतीले बच्चा हेर्दियोस् भन्ने त्यस्तो चाहना छैन तपाईँलाई मैले मेरो श्रीमतीलाई कहिले पनि मेरो अन्डरमा बस्छ तिमीले मैले भनेको कुराहरू सुन्नुपर्छ मार्नुपर्छ भन्ने जस्तो कुराहरू मैले भनेन र भन्न पनि चाहन्न जबकि श्रीमती र लुक्ने मान्छे भनेको एउटा रथको दुइटा पाङरा हो भनेर भनिन्छ तर व्यापारमा लागू गरिन्न भनेदेखि यसको कुनै अर्थ रहँदैन त्यस कारणले गर्दा फेरि म मेरो बच्चालाई स्याहार सेयर गर्ने क्रममा मात्रै होइन घरमा कपड़ा पनि हामी सँगै दिन्छौं अब खाना पकाउने कुरा हुनसक्छ खाना पनि हामी सँगै पकाउँछौ दुख सुखको सेयरिङ गर्ने कुराहरू हुन्छ यसमा पनि हामी सँगै सेयर गर्छौं खास त आमाले हेर्छ नि बच्चाहरूलाई त्यस्तो लाग्दैन पेसागत हिसाबले मेरो श्रीमती नर्स हो नर्सको जागिर भन्ने उसको सेवामा समर्पित किसिमको नोकरी हुन जान्छ र उसको को समय बिहान आठ बजीबाट बेलुकाको पाँच बजीसम्म हो र कहिलेकाहीँ रातभरि पनि बस्नुपर्ने हुन्छ त्यस्तो अवस्थामा पनि मैले मेरो श्रीमतीलाई कुनै पनि किसिमको मानसिक तनाव अथवा शारीरिक तनाव दिने जस्तो मबाट काम हुँदैन बरु मैले फोन गरेर उसलाई जतिसुकै राति भए पनि म उसलाई म लिन जसले गर्दा फेरि उसको एउटा काम गर्ने अधिकार सुनिश्चित होस् र उसको एउटा काम गर्ने मनोबल बढ़ोस् भनेर जस्तो लाग्छ मलाई धेरै जस्तो पुरुषहरू हुनुहुन्छ नि उहाँहरूले आफ्नो श्रीमतीलाई काम नगराउने उहाँ आफै कमाएर ल्याउँछु अनि मेरी श्रीमतीले चाहिँ मैले दिएको पैसा प्रयोग गरोस् होइन घर व्यवहार चलाउन भन्ने त्यस्तो सोच छैन तपाईँलाई मलाई चाहिँ त्यस्तो लाग्दैन उसको जीवनको एउटा लक्ष्य भने कुनै बिरामीहरूलाई सेवा गर्नु थियो र बिरामीहरूलाई सेवा गर्दा ऊ जति खुसी हुन्छ म पनि त्यति नै खुसी हुन्छु तपाईँले आज पनि तपाईँको बच्चालाई चाहिँ जस्तो बाल संसारमा खेलाउन राख्नु भएको छ होइन तपाईँ आफै बच्चा बोकेर आउनुहुन्छ प्रायः जस्तो चाहिँ महिलाहरूले गर्ने हो होइन बच्चाहरूको सामानहरूदेखि लिएर बोक्ने होइन बच्चाहरूलाई घुमाउन लग्ने होइन महिलाले मात्रै बच्चाहरूको लुगा फाटाहरू जस्तो मलाई लाग्दैन किनकि जब एउटा बच्चा पाउनको लागि एउटा श्रीमती र एउटा श्रीमानको जति अधिकार छ त्यति नै त्यो बच्चाको पालन गर्ने अधिकार उत्तिकै बराबर छ मलाई लाग्दैन कि श्रीमतीले मात्रै कपड़ाहरू बोक्नु पर्छ उसको उसको स्टपहरूलाई छाड्नु पर्छ तबकि मेरो अहिले सोह्र महिनाको बच्चालाई प्राय आमासँग भन्दा मसँग बढी उस्तै समय बिताउँछ धेरै जस्तो केटाहरूले चाहिँ हुन्छ नि केटा मान्छे भएपछि स्वास्नी मान्छेले घरमा जे जे काम गर्नुहुन्छ नि त्यो काम गरेपछि जोइटिङ्दै भन्छन् कि भन्ने त्यस्तो पिड लाग्दैन होइन मलाई त्यस्तो लाग्दैन समाजले के भन्छ भन्नुभन्दा पनि तिमीले के गर्छौ त्यो नै मेन महत्वपूर्ण कुरा हो आफ्नो श्रीमतीलाई तिमीले यो गरायो भएन यो गरेको भएन भनेर दोष दिन जति तिमीलाई अधिकार छ त्योभन्दा पनि ठूलो अधिकार तिमी आफैले त्यो आफ्नो श्रीमतीको का कामहरूमा सहयोग पुर्याउनु योगदान दिनु राम्रो होला जस्तो लाग्छ मलाई घर परिवारमा राम्रो गर्नको लागि एउटा बच्चालाई राम्रो शिक्षा दिनको लागि एउटा श्रीमतीको मात्रै हात नरहन सक्छ त्यसमा एउटा श्रीमानको पनि ठूलो भूमिका रहन्छ मेरो श्रीमतीलाई यति गरे भनेर भन्नुभन्दा पनि हरेक दुःख सुखमा साथ दिन सक्छु मेरो श्रीमतीको लागि र उसको हरेक इच्छा चाहना भनेको नै हाम्रो समग्र परिवारको इच्छा चाहना हो फेरि हरेक कामहरू हामी दुवैले मिलेर गर्छौ जसको कारणले मेरो छोरीको भविष्य सुनिश्चित हुन्छ लाग्छ मलाई आज हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौं आज हामीले समाजमा भएका विभिन्न क्षेत्रका सकारात्मक पहल र परिवर्तनबारे केलायौं तपाईँलाई कार्यक्रम सुनिसकेपछि केही भन्न मन लागेको छ भने हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ त्यसका लागि मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो कुरा लेखेर हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा पठाउनुहोस् तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ हाम्रो चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ आजलाई कार्यक्रम यति नै आउँदो शुक्रबार र शनिवारको नेपाल चौतारीमा अर्को विषयका बारे छलफल गर्न आउनेछौ आजलाई नेपाल चौतारीको उत्पादन टोली सँगै प्रविधि रिजाल साथ म कल्पना भट्टाई विदा नमस्कार अहिले बिहानको नौ बज्यो अहिले बिहानको नौ बज्यो